बजेको काठमाडौँको भीमढुङ्गामा मारिएका डन दिनेश अधिकारी चरीको सबुझ्न परिवारद्वारा स्वीकार प्रहरीले नियोजित रूपमा हत्या गरेको दावी गर्दै निष्पक्ष छानबिन गर्न माग सार्कको अठारौं शिखर सम्मेलन आगामी मक्सिर दस र एघार गते काठमाण्डुमा हुने सबै सदस्य राष्ट्रसंघको परामर्शमा मिति निर्धारण गरिएको परराष्ट्र मन्त्रालयको भनाई बहत्तर घण्टे युद्धविराम सकिन एक दिन बाँकी छँदा इजरायलद्वारा प्यालेस्टाइनसँग युद्धविराम लम्ब्याउने प्रस्ताव अमेरिकी चालकविहीन विमानको आक्रमणमा सातको मृत्यु भारत र इङ्गल्याण्डबीचको चौथो टेस्ट क्रिकेट प्रतियोगिता आजबाट शुरू हुँदै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 समाचार विस्तारमा प्रहरीसँगको मुठेडमा हिजो काठमाडौँको भीमडुंगामा मारिएका दण्डिने अधिकारी चरीको शव बुझ्न उनको परिवारले अस्वीकार गरेका छन् हिजो साँझ मारिएका चरीको शवलाई पोस्टमार्टमका लागि हिजो नै त्रिवी शिक्षण अस्पताल महाराजगंज लगिएको थियो तर परिवारका सदस्यहरूले भने प्रहरीले नियोजित रूपमा उनको हत्या गरेको दावी गर्दै निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने बताएका छनृ चरीको शब राखिएको त्रिवी शिक्षण अस्पताल परिसरमा उनका आफन्त र एमालेका कार्यकर्ताको भीड़ लागेको छ उनीहरूले प्रहरी विरूद्ध नाराबाजी गरेका छन् चरी एमाले धादिङ एकका उपाध्यक्ष समेत रहेका थिए यस्तै आज एमाले धादिङका नेताहरूले गृहमन्त्री वामदेव गौतमलाई भेटी प्रहरीले नियोजित रूपमा चरीको हत्या गरेको भन्दै हत्यामा संलग्न प्रहरीमाथि कार्यवाहीको मांग गरेका छन राप्रपा नेपालले जना नेतालाई कार्यवाही गरेपछि विवाद चर्कने संकेत देखिएको छ कार्य सम्पादन समितिको बैठकले केन्द्रीय सदस्य दिल विकास भण्डारीलाई निलम्बन गर्ने र राजाराम श्रेष्ठ र सकुन लावतीलाई स्पष्टीकरण सोधेपछि विवाद चर्कने संकेत देखिएको छ नेता पद्म सुन्दर पार्टी अध्यक्ष कमल थापाले स्वेच्छाचारी प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाउनु भएको छ एक विज्ञप्ती निकालेर वहाँले फरक विचार राख्नेलाई अध्यक्षले एकतर्फी कार्यवाही अगाडि रहने हो भने पार्टीमा यस म्यान बाहेक अरू नहुने चेतावनी दिनुभएको छ अध्यक्ष थापाको व्यवहारलाई सन्तुलन गर्न पार्टीलाई शुद्धिकरण र पार्टी हितका लागि राष्ट्रिय सम्मेलन गर्न लागेको लावतीले उल्लेख गर्नु छ पार्टीको एकता र हितमा आघात पुग्ने गरी समानान्तर संगठन र भेला गर्ने कार्यमा संलग्न रहेको भन्दै राप्रप्पा नेपालले लावतीका छोरा सगुन र श्रेष्ठलाई तीन दिनभित्र लिखित स्पष्टीकरण दिन आग्रह गरेको छ त्यसै गरी पार्टीको विधान हित र एकता विपरीत गतिविधि गरेको भन्दै केन्द्रीय सदस्य दिल राज भण्डारीलाई निलम्बन गर्ने निर्णय समेत गरेको छ राप्रपा नेपालका केन्द्रीय सदस्य तथा सहप्रवक्ता मोहन श्रेष्ठले पार्टीले अनुशासन कायम गर्न यस्तो कदम चालेको बताउनु भएको छ मन्त्री परिषद बैठक आज पनि बस्ने भएको छ अपरा चार बजेपछि बस्ने आजको बैठकमा विभिन्न मन्त्रालयमा सचिव नियुक्त गरिने बता सचिव नियुक्तिमा पनि दलहरूबीच भागबन्दा हुन थालेपछि नियुक्तिमा ढिलाइ भएको हो त्यस्तै आजको बैठकले वीर अस्पतालको समस्या समाधानका लागि पनि आवश्यक निर्णय गर्ने बताइएको छ आवश्यक चिकित्सकहरूले गरेको आन्दोलनका कारण वीर अस्पताल बाह्र दिनदेखि ठप्प रहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको अठारौं शिखर सम्मेलन आगामी मंगसिर दश र एघार गते काठमाण्डुमा हुने भएको छ सार्कका सबै सदस्य राष्ट्र संघको परामर्शमा सम्मेलनको मिति निर्धारण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ शिखर सम्मेलन अघि सार्क मन्त्री परिषदको छत्तीसौं बैठक मंगसिर नौ गते स्थायी समितिको एकचालिसौं सम बैठक मंगसिर सात र आठ गते र कार्यक्रम समितिको छयालिसौं सम बैठक मंगसिर छ गते हुने मन्त्रालयले जनाएको छ शिखर सम्मेलनमा सदस्य मुलुकका राष्ट्र अध्यक्ष वा सरकार प्रमुखले आआफ्ना मुलुकका प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ भने परराष्ट्र मन्त्रीहरूले मन्त्री परिषद बैठकमा आआफ्नो देशको नेतृत्व गर्नुहुनेछ त्यसै गरी समितिको बैठकमा सदस्य राष्ट्रका परराष्ट्र सचिवहरू र कार्यक्रम समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिवहरूले नेतृत्व गर्ने बुझिएको छ नेपालले सार्क शिखर सम्मेलन आयोजना गर्न लागेको यो तेस्रो पटक हो यसअघि नेपालले तेस्रो र एघारौं शिखर सम्मेलन क्रमशः दुई हजार चौवालिस र दुई सालमा आयोजना गरिसकेको छ विभिन्न तीन संगठनले गरेको बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्ला मेची यातायात व्यवसाय संघले मेची अञ्चलका जिल्ला मोरङ झापा सुनसरीमा ट्राक्टर व्यवसायले यातायात बन्दको आह्वान गरेका हुन् संघीयता गणतन्त्र र धर्मनिरपेक्षता त्यस्तै जातीय सम्मान एवं प्रतिनिधित्व सुनिश्चितताको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले नौ जिल्ला बन्दको आह्वान गरेको हो त्यसै यातायात व्यवसाय समिति मार्फत नयाँ गाड़ी थप्न लागि भन्दै त्यसको विरोधमा मेची यातायात व्यवसायले पनि यातायात ठप्प पारेका छन् बन्दको क्रममा अप्रिय घटना नभए पनि सवारी साधन सञ्चालन हुन नसकेको पूर्व क्षेत्रीय प्रकारले विराटनगरले जनाएको छ <स्था> सिन्धुपाल्चोकको जूरेमा शनिबार सुनकोशी नदी थुनिएर विस्थापित भएकाको सहयोगका लागि स्थापना गरिएको सुनकोशी बाढ़ी पीड़ित एकानब्बे लाख रकम संकलन भएको छ सिन्धुपाल्चोक उध्योग वाणिज्य संघ नेपाल ट्रक कन्टेनर व्यवसाय संघ र हिमालय सीमापार वाणिज्य संघको संयुक्त पहलमा एकहत्तर लाख र भोटेकोशी पावर कम्पनीको सहयोगमा 20 लाख गरी एकानब्बे लाख राहत कुषमा जम्मा भएको सिन्धुपाल्चोक उध्योग वाणिज्य संघका अध्यक्ष कमल कुमार श्रेष्ठले बताउनु भएको छ सोमबारदेखि चालिस लाखबाट श्रुरू भएको राहत कोषमा एकानब्बे लाख संकलन भएको रकम तिमा पनि एक करोड़ पुगेपछि सुनकोशी पीड़ितलाई सहयोग गर्ने तयारी भएको उहाँले बताउनु भएको छ राहतकोषमा जमा भएको रकम पीड़ितको अवस्था हेरेर सहयोग गर्ने भालुको आक्रमणबाट अछ मगलसे नगरपालिका तीन लाछीमनका पैंसठी वर्षीय मनबहादुर बोगटी गम्भीर घाइते हुनु भएको छ नजिकैको जंगलमा घाँस काट्न गएका बोगटीलाई दुईवटा भालुले आक्रमण गरेको हो बोगटीको अनुहार टाउको र खुट्टामा गहिरो चोट लागेको छ जिल्ला अस्पताल मंगनशेरमा उपचार भइरहेको वहाँलाई कोवलपुर मेडिकल कलेज नेपालगंजमा रिफर गरिएको अस्पतालका डा अशोक खनालले जानकारी दिनुभएको छ असाम जिल्लामा यस वर्ष जंगली जनावरको आक्रमणबाट एक बालकको ज्यान गएको छ भने अन्य चारजना अब पालो अर्पण जनआवाजको अर्पण आवाजमा हाम्रो प्रश्न छ सिन्दुवनमा बढ़दो सड़क दुर्घटना न्यूनीकरण गर्न के गर्न सकिएला ए ट्राफिक बढ़ी सक्रिय हुने बी चालक सचेत हुने र सी जनचेतना बढ़ाउनेछ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 अब ट्राफिक खबर यति नानगर नानगढ़ हेटौँड़ा वीरगंज सड़क खण्ड खुला छ त्यसै नानगर नानगढ़ मुगलिन मुगलिन नौबिसे काठमाडौँ सड़क खण्ड मुगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ़ परासी भुटवुल सड़क पनि खुला छ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 मौसम सम्वन्धी जानकारी चिदोवन जिल्लाको आजको अधिकतम तापक्रम पैंतिस डिग्री सेल्सियस न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो घाम लागेता पनि बेलुकी फोक पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रतिसजक भई आफ्नो खेतीबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी जारी युद्धविरामलाई मंगलबारबाट शुरू भएको बहत्तर घण्टे युद्ध विरामको अवधि सकिन एक दिन बाँकी छँदा इजरायलले युद्ध विरामको अवधि लम्ब्याउने प्रस्ताव अगाडि सारेको हो इजरायलको प्रस्तावमा भने हमास विद्रोही समूहले कुनै पनि प्रतिक्रिया जनाएका छैनन् द्विपक्षीय बीचको वार्तामा सक्रिय प्यालेस्टाइनी एक अधिकारीले पनि युद्धविराम लभ्याउने विषयमा कुनै सहमति नभएको बताएका छनृ इजिप्टको मध्यस्थतामा दुवै पक्ष बहत्तर घण्टाका लागि युद्ध विराम गर्न सहमत भएका हुन् जारी युद्धविरामको समयमा गाँजा क्षेत्र निकै शान्त रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहले गाँजामा मारिएका सबै प्यालेस्टाइनीको जिम्मेवारी हमासले लिनुपर्ने बताएका छन् हमासले गाँजावासीलाई मुख्य हतियारको रूपमा प्रयोग गरेर इजरायली पक्षसँग लड़ाई गरेको आरोप लगाएको छ पाकिस्तानको उत्तरी बाजरुस्तानको मिरान शाहको पश्चिमी भागमा सीमावर्ती लाबारा मण्डीमा अमेरिकी चालकविहीन विमानले भी पाकिस्तानी तालिबानको निवास परिसरमा गरेको आक्रमणमा कम्तीमा सातजनाको मृत्यु भएको छ इस्लामाबादले प्रमुखको सैनिक आक्रमण आरम्भ गरेपछिको यो पछिल्लो आक्रमण हो अहिले सेनाले तालिबान तथा अन्य लड़ाकूलाई त्यहाँबाट हटाउन कार्यवाही जारी राखेको छ पाकिस्तानमा अमेरिकी चालकविहीन विमानबाट हुने आक्रमण करिब छ रोकिएको थियो इस यसपछि यसले आफ्नो गति लिएको छ जुन बाह्रदेखि चालक विहीन विमानहरूले बाह्र पटक आक्रमण गरिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् काठमाण्ड जिल्ला तेक्वान्त संघको आयोजनामा आजदेखि तीन दिने विद्यालय स्तरीय तेक्वान्त प्रतियोगिता हुने भएको छ आयोजक कमिटिका प्रमुख कुमार लामाले प्रतियोगितामा पुरूषमा एघार तथा महिलामा 9 प्रतिस्पर्धा समावेश भएको जानकारी दिनुभएको छ चार खेलाड़ीको सहभागिता रहने प्रतियोगिता दशरथ रंगशालाको कपडहलमा संचालन हुनेछ प्रतियोगिताको लागत भने चार लाख अन्ठानब्बे हजार रूपियाँ रहेको पनि जानकारी गराइएको र भारत र इंग्ल्याण्ड बीचको चौथो टेस्ट क्रिकेट प्रतियोगिता आजबाट श्रुरू हुँदैछ पाँचवटा टेस्ट श्रृंखलामा दुवै टीमले एक एक खेल जितेका छन् भने पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो नेपाली समय अनुसार अपरा चार बजेबाट शुरू हुने खेलमा भारत महेन्द्र सिंह धोनी र इंगल्याण्ड एलिस्टर कुक कप्तानीमा हुनेछ भारतले यो टेस्टमा पहिलो पदक अफ स्पिनर आर आस्पिनीलाई खेलाउने तयारी गरेको छ चोट्रस्त शान्त शर्माको ठाउँमा आरोण पनि मैदान आउन सक्ने भारतीय संचार माध्यमले काठमाडौँको का भीमढुङ्गामा मारिएका रणिनेश अधिकारी चरीको शव बुझ्न परिवारद्वारा अस्वीकार प्रहरीले नियोजित रूपमा हत्या गरेको दावी गर्दै निष्पक्ष छानबिन गर्न माग सातको अठारौं शिखर सम्मेलन आगामी मंसिर दस र एघार गते काठमाण्डमा हुने सबै सदस्य राष्ट्रसंघको परामर्शमा मिति निर्धारण गरिएको परराष्ट्र मन्त्रालयको भनाई बहत्तर घण्टे युद्ध विराम सकिने एक दिन बाँकी सदाय र युद्धविराम लम्ब्याउने प्रस्ताव अमेरिकी चालक विन विमानको आक्रमणमा सातको मृत्यु र भारत र इंग्ल्याण्ड बीचको चौथो टेस्ट क्रिकेट प्रतियोगिता आजबाट शुरू हुँदै हस का साथी बदलो अर्पण समाचार सक्रिय अनीता आयंगीना हार्डवेयर लत्नगरे बकुलहर पुरानो कर्मचार्य पेट्रोट संग फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दु सौ नब्बे रंग रोग सेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष कलम्बर पेट्रोल को व्यवस्था का साथ ही आधिकारिक विज्रेता जानकारी कराई मल्टीलर्निंगी मैथ साइंस नदी पांच विषय प्लस टू करना पाइने साथ इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एंटीच्यूट मल्टीलर्निंगीर डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बान्न छयालिस एक सय चौरा चितवन मैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि कोड शून्य मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य राम्रो नतिजा ल्याउने तपाईँको सपना पार्छ नेटेन्सी लाइन्स